90 नेटवर्क को कार्यक्रम श्रुति संवेक नमस्कार रो 90 नेटवर्क काठमाण्डुसँगै देशभरिका पच्चीसवटा एफएम स्टेशनहरूबाट हरेक मंगलवार र शुक्रबार राती सभा नौ बजे कार्यक्रम श्रुति सम्वेक प्रस्तुत हुन्छ कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं श्रुति शुक्रबारको श्रृंखलामा केही सातादेखि हामीले झमक खिमिरेको आत्मजीवनीपरक निबन्ध जीवन काँडाकी फूलको वाचन सुन्दै आएका छौं दुई असार एक्काइस गते धनकुटाको कचेडे भन्ने ठाउँमा जन्मेकी झमक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 कसैले त मलाई धार्मिक मसाल बो भने तर अन्तरात्मा तले त्यो गर्न सधैँ अस्वीकार गरिरह्यो कसैले धार्मिक आतङ्कले भरेका यो कुरा गरिनस् भने तँलाई यस्तो हुन्छ भनेका पत्रहरू पनि पठाउँथे म त्यस्ता आतङ्कले कहिले सन्तुष्ट भएन किनभने मैले कसैलाई अन्याय गरेकी थिइनँ सानोभन्दा सानो, सानो अपराध पनि केही गरेकी थिइनँ त्यसै कसरी घटना दुर्घटनाको भागीदार हुनु पर्दो रहेछ त भनेर ती पत्रपत्रिकाहरू मजाले खोलेर पढ्थे र रद्दीको टोकरीमा फाली पढ्दा मनमा नै हाँस्थे होइन मान्छेले यस्ता नचाहिँदा बकवास लेखेर पढाउने समय पाउँछन् त्यो समय राम्रो काममा लागेको बे कति जाति हुन्थ्यो मान्छेको कुबुद्धि र कस्तो आखिर त्यसलाई त्यो जिन्दगीका मोडमा त आतिन तर्सिन भने यस्ता नाथे कुरासँग के आतिन्थे के तर्सिन्थेन तर मलाई आतंक देखाएर देउताहरूको बारेमा प्रशंसा र उनीहरूको जबरदी भक्तिकरण लाउन खोजेका थिए होलान् मलाई कसैले पनि त्यति सजिलै आफ्नो पक्षमा लिन्छु भन्ने नसोचे पनि हुन्छ मैले कुनै कुराको प्रशंसा गर्न मलाई त्यो कुरो मनपर्नु पर्यो ठिक लाग्नु पर्यो अनि मात्र कसैलाई म मा प्रशंसाका दुई चार शब्द दिन सक्थेँ मलाई माथिका कुरा मन परेन यसो गर्नेहरूलाई ठिक छ भन्न पनि म सक्थिन एक शब्द खेयर फाल्न सकिनँ मैले तिनीहरूप्रति सहानुभूति पनि राख्न सकिनँ राख्नु पनि के कसैप्रति जबरजस्ती गर्न खोज्ने स्वार्थ दिमाग भएका मान्छेहरूलाई कसैले त मसँग आएर आफूलाई जबरजस्ती धर्म परिवर्तन गर्न आएको कुरा पनि सुनाउँथे त्यस्तै एकजना दाइले म कहाँ आएर आफूलाई परिवारले जबरजस्ती धर्म परिवर्तन गर्नु भनेको कुरा सुनाए कारण के रहेछ उनको परिवार क्रिस्चियन भएको रहेछ त्यही धर्म लिएको रहेछ उनलाई त्यो मन परेको रहेनछ र आफ्नो विमति जनाएछन् उनलाई आफू जन्मेदेखि मान्दै आएको बौद्ध धर्म संस्कृति परम्परा रीतिरिवाजहरू नै मनपर्दो रहेछ तर परिवारले त्यसमा विभिन्न खालको शारीरिक मानसिक यातना दिँदा रहेछन् उफ यो कस्तो अन्याय कसैले क्रिस्चियन धर्म मान्छ कसैले इस्लाम कसैले बौद्ध कसैले जैन कसैले हिन्दू मान्छ त्यो व्यक्तिको धार्मिक स्वतन्त्रताको कुरो यो सबैले एउटै खालको धर्म मान्नुपर्छ भन्ने कस्तो मान्यता हो अचम्म आफ्नो हक प्रयोग गर्दा अरूको हकको सम्मान गर्न किन भुलिरहेको छ मान्छे ती दाईको कुरा बुझ्न गाह्रो थियो उनको आवाज या बोली थिएन लेख्न पनि अलिकति मात्र जान्दथे इसारा इस मात्र गर्थे त्यो म अलिकति मात्र बुझ्ने अब के गर्ने के म अल्लमल्ल भएँ तर यिनको कुरा मैले बुझ्नै पर्छ भन्ने लाग्यो मैले उनी भित्रको अशान्त मनोभावलाई सजिलै बुझ्न धेरै बेर लागेन र मैले कापी कलम लिएर केही लेख्न भने केही इशारा गर्न भने उनले दुई चारवटा शब्द मरितरी लेखेँ अरू इसारा गरे कहिलेकाहीँ आँ गर्दा अलङ्कार बुझ्नु पर्दो रहेछ मैले यही गरेँ ज्याउस उनको कुरो मैले बुझि छाडेँ उनी धेरै खुसी भएँ त्यति बेलै चाल पाएँ मान्छेभित्र रहेको त्यो छटपटी, त्यो उकुस मुकुस भएको कुरा बाहिर निकाल्न सक्यो मान्छे कति प्रफुल्लित हुँदो रहेछ ती दाईभित्रको अलिकति कुरा बुझ्दा पनि मलाई आनन्द लाग्यो हुन पनि हो उनको एक खालको छटपट्टिलाई मैले खोतल्न सकेँ अरू भन्दै थिएँ यो लाटाले के भन्दैछ बुझ्न पाए हुन्थ्यो यसो भने पनि उनको कुरा मिहितसँग कोतलेर बुझ्न कसरी को सकेका रहेनछन् मैले बुझ्दा उनीहरू छक्क परे ओहो यसले भन्न खोजेको यसो पो रहेछ लाटो त भित्री बाठो रहेछ भनेर जिब्रो टोके मैले भनिदिएँ यी लाटा कि तपाईँहरू स्वयं सहनुको पनि सीमा हुँदो रहेछ मैले उनीहरूका कुराप्रति कुनै प्रतिक्रिया नजनाइ सुनिरहेँ उनलाई निरीह ठानेर जिस्काइरहेँ गिज्याइरहेँ त्यो पनि सहीरहेँ अति भएपछि म बोलिदिएँ उनीहरू जिलिए ठाने होलान् यो केटी कति छुच्चिरहेछ त्यो दिन घरमा कोही थिएन उनी खुसी हुँदै आफ्नो घरतिर फर्किए मनमनै सोचेँ यो मान्छे कति निश्चल छ तर उसैमाथि अन्याय किन के कि कुनै धर्मले अन्याय गर निर्दय व्यवहार गर भनेको छ र छैन भने यी मान्छेहरू किन निर्बलहरूमाथि अन्याय अत्याचार गर्छन् मैले धार्मिक व्यक्तिहरूसँग भेट हुँदा सधैँ यस्ता कुरा राखिरहेँ यस्ता कुरा भनिरहेँ व्यक्तिको स्वतन्त्रता हनन गर्न पाइँदैन उनीहरूसँग पनि मैले सकेसम्म सौहार्दतापूर्ण व्यवहार गरेँ जस्तो लाग्छ खै कस्तो गरेँ कुनी त्यो भन्ने पाला उनीहरूकै हो म कसैको आस्था विश्वासहरूमाथि ठेस लाउन चाहन्नथे किनभने मान्छेलाई आफ्नो तरिकाले बाँच्ने स्वतन्त्रता सबैलाई हुन्छ कसैले देउता मान्छ भने त्यसमा आपत्ति गर्नुपर्ने कारण मैले देखिनँ कसैले मान्दैन भने पनि त्यसमा आपत्ति गर्नुपर्ने कारण मैले देखिनँ यति चाहिँ मैले इमान्दारीताका साथ भन्नै पर्छ म उनीहरूले भने जस्तो धर्ममा चलिनँ उनीहरूले आशा गरे जस्तो मैले कुनै धर्म पछ्याइन इसकी बनी सदैं मानव धर्म को जग में उभ तब जिंदगी को यह बाटो भी खोलदे कस्तो लो कुंड मैले पनि बाल्यावस्थादेखि मान्छेले पाउने सबै खालको स्वतन्त्रता भोग्न खोजे। कहिले उपद्रो गर्ने र ठूलो मान्छेको गाली खाने कहिले जीवनको हिलामा चोबलिएर निस्कन खोज्ने क्रम त सुरुदेखि निरन्तर रूपमा चलिरह्यो तर ममा स्वतन्त्रता भोग्ने रहर अनन्त रूपमा रहेछ अलिक ठुली भएपछि त्यसको चाना पनि अझ बढ्दै गयो सम्बन्ध र लिङ्गका कुरामाथि आफ्नो पनि केही अंश होस् भन्ने चाना राख्थेँ त्यति मात्र होइन प्रत्येक कुरामा आफ्नो स्थान खोजेँ अह कतै मैले आफ्नो अंश र स्थान भेटिनँ प्रत्येक कुरामा पुरुषको प्रति छायाँ देखेँ त्यहाँभित्र किचिएको आफ्नो प्रतिबिम्ब देखेँ त्यसबाट मुक्त हुने चाहना राखेँ किशोरावस्थादेखि मलाई किन किन कसैको बोझ बन्न मन लागेन र कसैको आशामा बाँच्न मन पटक्कै लागेन मैले सपनाहरू देखेँ आफ्नै श्रम शिप शक्तिमा बाँचेको सुन्दर सपना नभन्दै अहिले आफ्नै शक्तिमा बाँच्नुपर्ने रहेछ एउटा महिला सबै अर्थमा स्वतन्त्र हुन आर्थिक रूपमा आत्मनिर्भर हुन आवश्यक छ यो जिन्दगीले सिकाएको कुरो हो मलाई जिन्दगी पत्रै पत्र रहेछ एउटा पत्र उब्किँदै गएपछि अर्को पत्र लाग्दै जाँदो रहेछ त्यसै शङ्कर लामिछानेर एब्सट्राक्ट चिन्तन प्याज लेखेन छन् साह्रै मजाले लेखेछन् जिन्दगीको बारेमा जिन्दगीको एक खालको स्वतन्त्रता उनले पनि भोगे लेखन मार्फत जिन्दगीको रोमान्स बगे मलाई पनि लेखनमा सबै खालको स्वतन्त्रता भोग्ने चाहना थियो जवानीले उन्मुक्त पारेको चञ्चल जीवन थियो जिन्दगीमा सबै खालको स्वतन्त्रता भोग्न चाहन्थे म ती वैंशालु रहरहरू ती वैशालु उमङ्ग र उत्साहहरू भरपूर भोग्न चाहन्थेँ कलम बोक्दा पनि मलाई कोही यताबाट चलाउनुपर्छ भन्थे कोही त्यताबाट चलाउनुपर्छ भन्थे ओहो मान्छेहरूको यो तानाथान चलिरह्यो म बाटामा एकछिन एकटक उभिएर हेरिरहेँ उनीहरूको तानाथानको खेललाई त्यो खेल पनि गजबकै थियो मान्छेहरूले सोचेका थिए होलान् यो केटीलाई सजिलै आफ्नो बसमा पार्न सकिन्छ उनीहरूको सोच एकदमै गलत थियो म प्रत्येक कुरा बुझ्न सक्थेँ त्यसलाई कति ठीक कति बेठीक भनेर चुट्याउन सक्थेँ म आफ्नो कलमको मार्ग आफ्नै बनाउन सक्थेँ कसैले मलाई मार्ग बनाइदिनु जरुरी थिएन मैले देख्दा मान्छेहरू यस्तो कुरा मात्र लेख्नुपर्छ भन्थे मलाई यस्तो कुरो लेख्नु हुँदैन त्यस्तो कुरो मात्र लेख्नुपर्छ भन्थे मलाई यस्तो खालको बार हालेको मनपर्दैन थियो किनभने म लेखनमा पूरापुरू स्वतन्त्र थिएँ व्यवहारिक जिन्दगीमा भन्दा निकै स्वतन्त्र व्यावहारिक जिन्दगीमा भने विभिन्न असमानताका अल्जनहरूले अल्झाइरह्यो यी अल्झनका गुजुल्टाहरू जति फुकाउन खोजे पनि सकिनँ मैले मान्छेका मन मस्तिष्कमा वर्षौंदेखि किचेर बसेका विसङ्गत कुराहरूको काई फाल्न हतपत सकिँदो रहेनछ तर प्रयासै नगर्न पनि भएन नेपाली समाजका असमानताहरूको असर ममा पनि नपर्ने कुरो थिएन सामाजिक व्यवहारका थुप्रे खालका असमान खाल्डहरूलाई मैले भोगेकै कारण नजिकबाट जति बुझेँ त्यति मैले देखेर या सुनेर बुझ्न सक्ने थिइनँ यहाँ लैङ्गिक वर्गीय जातीय थुप्रै खालका विभेदहरू छन् म भने प्रत्येक कुरामा समानता र समताको व्यवहार खोज्ने कतै सांस्कृतिक कतै आर्थिक कतै लिङ्गको कारण असमान व्यवहार भोगेँ त्यही असमानता र अव्यवस्थाका स्वरहरूलाई मैले साहित्यको सागरमा ल्याएर मिसाइदिएँ यसो गर्दा मलाई निकै आनन्द लाग्थ्यो किनभने यो व्यक्तिगत कुरो मात्र थिएन मैले कहिल्यै आफ्नो व्यक्तिगत कुरा नाङ्गो तरिकाले लेखिन ना। अरूको पीडा लेख्दा मेरो पीडा पनि कतै पर्थ्यो भन्छन् दुःख बाँडे आधा हुन्छ सुख बाँडे दोब्बर त्यसैले होला साहित्यकार जगदीश घिमिरीले अन्तर्मनको यात्रामा लेखिदिए मनको बह कसैलाई नकह मनको बह सबैलाई कह उनले कति आफ्नो मनको यात्रा गरे अन्तर्मनको यात्रामा हो म पनि यही मनको यात्रा गर्दैछु अनि मनले चाहेका सोच चिन्तनहरूको कुरा गर्दैछु मैले गर्ने कुरा र अरूले गर्ने कुरामा फरक छ अलग छ भन्न सक्दिनँ किनभने पीडा उयो समस्या पनि उयो त्यसमा भाषाशैली मात्र फरक हो विभिन्न असमानताका खाडाहरू देखेर त्यस विरुद्ध कलमले प्रहार गरेँ त्यो प्रहारले चल्न नसकेर कसैले त मलाई उग्र नहो भने कसैले धेरै राजनीतिक कुरा नलेख भने कसैले त मेरो लेखनको सीमा रेखा ताकि म उनीहरूले लागेको सीमा रेखाभित्र रहँ त्यसभन्दा बाहिर निस्केर स्वतन्त्र ढङ्गले चल्न नसकौँ बस यी मान्छेको कुबुद्धि देख्दा मलाई मनमा नै हाँस उठ्थ्यो कोरेको सीमारेखालाई मैले उतिखेरै मेट्दै गएँ म कसैले कोरेको सीमा रेखामा बस्न सकिनँ न त कुनै बातको अनुयायी भन्न सकेँ मेरा विचारहरूमा कुनै बातको सीमा रेखा शब्दहरूमा कुनै बातका छाया रेखा कोर्न सक्छन् त्यो कोर्नेलाई स्वतन्त्रता छ तर म कसैले लागेको बारले छेकिन सक्दिनँ कसैले कोरेको सीमा रेखामा पनि अडिन सक्दिनँ कलम आफैमा स्वतन्त्र हुन्छ स्रष्टा आफैमा स्वतन्त्र हुन्छ के लेख्दा हुन्छ के लेख्दा हुँदैन भन्ने छान्ने काम स्रष्टा स्वयंको हो उसले यही लेख्नुपर्छ भन्ने जडताभित्र मात्र रहने भने कलमले स्वतन्त्र आवाज लेख्न सक्दैन स्रष्टाले पनि स्वतन्त्र विचार दिन सक्दैन समाजले लागेको तगारो सामाजिक सांस्कृतिक आर्थिक लैङ्गिक बर्गिया, जातिया, साम्प्रदायिक तगारो अर्थात बन्धनहरू तोडेर मैले कलम चलाइरहेँ मलाई जे नगर्न र नलेख्न भनिन्थ्यो त्यही गर्थेँ र त्यही लेख्थेँ यसो गर्दा स्वयं स्वतन्त्र भएको मिठो आवाज हुन्थ्यो मैले स्वतन्त्रता र स्वतन्त्रताको चाहना सधैँ गरिरहेँ तर नाङ्गो रा राजक पाराको स्वतन्त्रता र स्वतन्त्रताको चाहना कहिल्यै गरिन मैले कलमको स्वतन्त्रता पूरापूर रूपमा भोगेँ र भोग्न चाहिरहेँ र त कलमले सबै स्वरहरू ओकलिरह्यो त्यसले कहिले असमानताका विरूद्ध समताका स्वरहरू कहिले अन्याय अत्याचार अव्यवस्थाका विरूद्ध न्याय सदाचार सुव्यवस्थाका स्वरहरू ओकलिरह्यो जे होस् आफ्नै स्वतन्त्र परिधिमा कुदिरह्यो कलम बस देखिए अलिकति हटी स्वाभावकी थिए लेखनमा पनि मेरो त्यही स्वभाव देखा पऱ्यो आक्रोश आवेश र आवेशको रङ पनि त्यसमा पोखियो अव्यवस्था विकृति र विसङ्गतिका विरुद्ध विद्रोहका स्वरहरू देखा परे समाजका सबै खालका विभेदहरूका स्वरहरू देखा परे समाजका सबै खालका विभेदहरूका विरुद्ध क्षमता र मुक्तिका स्वरहरू मेरो कलमले बोक्यो त्यो समयमा जङ्गलबाट एक खालको विद्रोहको आँधी आउँदै थियो त्यो आँधीले कैयौँ मान्छेहरूलाई आफैतिर तानिरहेको थियो विद्रोही हावाले न्याय मुक्ति र सङ्घर्षका स्वरहरू गुन्जाउँदै थियो गाउँ गाउँ बस्ती बस्ती त्यो आँधीमा फस्दै थियो फस्नु पनि स्वाभाविकै थियो यहाँ थुप्रे खालका विभेदहरू थिए असमानता अन्याय र अत्याचारहरू थिए तिनीहरूलाई निमिट्यान् नपार्ने सपनाहरू देख्दै थुप्रै युवा युवतीहरू जंगलतिर बसे जवान भएका छोराछोरीहरू परिवर्तनको सपना बोकेर जंगल बस्थे बन्दुक उठाउँथे शास्ति निर्दोष परिवारजनले पाउँथे उनीहरूका बुढा भएका बा सेना प्रहरी तेरो छोरो खोइ तेरो छोरी खोइ भनी कहाँ भन्थे कतिलाई त कुट्थे पिट्थे कति निर्दोष मान्छेहरूलाई मार्थे उनीहरू नै ठुला भएर आतङ्ककारीलाई सिद्ध्याइयो खुब मजा आयो भन्थे मान्छे कति निर्दय बाँच्न पाउने अधिकार धरि छिनियो यहाँ धेरै लालाबाला टुरा भए कति बा आमाको काखेत थियो उनीहरूको जिउने सहारा खोसियो साँच्चै देशले एकदमै त्रास्तीको समय बोक्दै थियो जुन समय घरका भित्ताहरूले पनि केही सुन्लान् र कतै अनावश्यक पोल्पो लगाइदेलान् कि भन्ने सन्तास मान्छेहरूलाई थियो मान्छेहरू खुलेर बोल्न पनि डराउँथे कोही साँझ पाउन आयो भने पनि बस खाऊ भन्ने डराउनु पर्थ्यो उता जङ्गल पसेकाहरूले पनि उस्तै खालको त्रास देखाउने काम गर्थे मान्छेहरूलाई मार्ने यातना दिने चन्दा आतङ्कको काम उनीहरूबाट पनि बढ्दै जाँदै थियो मान्छेहरू आतङ्कले त्राही त्राई थिए जब रात पर्दै जान्थ्यो उनीहरूको स्वर दब्दै जाने गर्थ्यो साँझ परेपछि मान्छेहरू साउतिर बोल्थे हुन पनि हो त्यो समय यति त्रास थियो कति कसलाई के हुने हो को मारिने हो बिहान घरबाट हिँडेको मान्छे साँझ घर फर्किने हो कि होइन निश्चित थिएन कस्तो अन्याय अत्याचार मान्छेले बोल्न पनि नरहनुपर्ने दुई दिनको जिन्दगीमा आनन्दसँग बाँच्न नपाउनु त्राही त्राही भएर रहनुपर्ने यो कस्तो विडम्बना यस्तो अवस्थामा कलम बोक्नेहरूलाई अप्ठ्यारो थियो जनस्वतन्त्रता र न्यायप्रेमी लेखक कवि कलाकारहरूलाई त अरूलाई भन्दा धेरै अप्ठ्यारो थियो म पनि त्यतै कतै थिएँ अत्याचार र अन्यायको सीमा नागेको देखेर मलाई भित्रभित्रै उकुस भइरहेको थियो निर्दोष मान्छेमाथि निर्म खालका व्यवहार देख्दा म रिसले आगो भएकै थिएँ खोइ किन हो मलाई सबै खालका बर्बरता मन परेन समय पनि पीडित मान्छेहरूको लागि उल्टोसँग घुम्दै थियो कति निश्वास र प्राणै नभएको जस्तो थियो मान्छेको जीवन यही सन्तास यश्वासभित्र पनि समय आफ्नो गतिमा हिँडिरह्यो अर्थात जीवनको चक्र एकनासले भन पनि घुमिरह्यो जीवन अमिलो गुलियो तीतो टर्रो जे जस्तो लागे पनि बाँच्ने काम मात्र गरे मैले व्यक्तिगत रूपमा भने केही हर्षका पोखहरू ठमायाइदिएर फाट्यो दुई हजार सन्ताउन्नको पात्रो समग्रतामा भन्ने हो भने त्यो समय मान्छेको मनमा एउटा सन्तास भरेर हिँड्यो रौसले आफू हिँड्दा हिँड्दै नयाँ समयको डोका घरक उगारिदिएर हिँडेको थियो त्यही मार्गबाट भित्रियो नयाँ समय अर्थात पित्ताहरूमा नयाँ पात्र झुन्ड्याइयो पात झरेका बुढा रुखहरूले मौसमी सुहागरात भोगेर पालुवाहरू हाल्न थालेका थिए उनीहरूले पनि आफ्नो बेरुप बनेको रूपरङ्ग बदल्न थालेका थिए उहाँमा पनि नयाँ समयसँगै नव उत्साह नव उमङ्ग पलाउनु स्वाभाविकै थियो नवचेतनाका बोटहरू झाँगिनु स्वाभाविकै थियो देशमा रगत बग्दै दे थियो त्यो रगतले आफ्नै खालको इतिहास पनि लेख्दै थियो रगत बगाउनेहरू भन्थे जनताको इतिहास रगत नबगाई लेख्न सकिँदैन धरती रग तामी रह्यो कल्चाकल्चीमा मान्छेको आलो रगत लथपत्तीयको सिनोगनाइरह्यो मान्छेका लासहरू स्याल कुकुर बुवासाहरूले यत्रतत्र तानेर भोजन गरिरहे त्यहीँ उभिएर त्यो पाश्विकता बरबरता क्रूरता देख्दा लाग्थ्यो यो मान्छे जन्तु कति निर्दय कति क्रूर मान्छेप्रति एक मनमा घिन लागेर आउँथ्यो थुक्क आरामी मान्छे यता त कतिले आफ्नो जीवनसाथी गुमाएर विधुवा बनेर आँसु झर्दा कयौँ बाबाआमाका काख्रे तिन्दा त्यसको पीडाले औढाहा आँसुका भल बगाउँदा कययौँ नानीहरूको आफ्नो बाबाआमाको अनुहारी नचिनी अनाथ हुनु पर्दाको क्षण देख्दा भक्कानी र मनकाठो परेर आउँथ्यो इतिहासमा कहिले नबोगेको त्रास्थी नेपालीहरूले बोक्दै थिए त्यो समयमा अलिक चर्को चरमा बल्दा पनि मारिने पो हो कि या त निर्म यातनाको भागीदार बनिने पो हो कि भन्ने सन्तास हुन्थ्यो हरेक मान्छेलाई उनीहरू हतपत बोल्दैनथे थोरैले भने मौन त चिरीर मान्छेहरूसँग गफ गर्थे त्यो स्तब्धता चिरिर भए पनि सृजनाहरू मार्फत भए पनि रोएका मनका संवेदना पीडाले छटपटेकाहरूको पीडा बोले समताको क्रान्ति र शान्ति दुवै बोलिरहे त्यति बेला कलम बोल्दा खोरभित्र झाकिनु पर्थ्यो या त मारिनु पर्थ्यो परिवर्तनका स्वरहरू बोक्नेहरूलाई किन अबजस मात्र थुभारिन्छ स्वतन्त्रता र समानताका पक्षमा लेख्दा बोल्दा मैले पनि धेरै यस्ता अबजस अपमान अपशब्द पाएँ त्यो कुरा पनि जिन्दगीका महत्वपूर्ण उपलब्धि नै हुन् मैले शान्तसँग सृजनामा बोल्दा कसैले नसुनेपछि म चिच्च्याएर बोल्न बाध्य भए सन्तासभित्र मान्छेको आवाज दबेपछि त्यति बेला मेरो सृजनाले चुपचापमा हुन् बस्न मानेन ऊ विद्रोहका स्वर बोकेर उल्लिन थाल्यो नाङ्गो र चरको आवाजमा उल्लिन थालेपछि थाले बल्ल सबैले सुने यस्तो स्वरमा बल्ल म कहिले कुन पार्टीको भनिएँ कहिले कुन पार्टीको भनिएँ भन्नेहरूले भन्दै गरे तर मैले कुनै पार्टीको झण्डा मुनि बसेर आफूलाई सञ्चालन गर्न चाहिँ किनभने मलाई त्यो परिधि सानो र साँगुर हुन्थ्यो कसैको बन्धन र कुनै खालको सीमा रेखाभित्र अडिदिन म स्वभाव स्वतन्त्रता र स्वतन्त्रता खोज्ने मान्छे आफ्नै मूल्य र मान्यतामा बाँच्न खोज्ने या सबैसँग घुलमिल भएर बाँच्न खोज्ने मान्छे अनि खुल्ला आकाशमनी खुल्ला धर माथि आफ्नै रङ र ढङ्गमा बाँच्न चाहने मान्छे कुनै पनि बन्धनभित्र बाँच्न चाहेन मानवतामाथि नङरा मैले सहन सकिनँ त्यो नृशंश क्रूरता पनि कोमल मान्छेको शरीरमाथि भएको सहन सकिनँ त्यसैले त सिङ्गो मानवताको स्वर बोकेर चिचाइरहेँ त्यो चिच्च्याट बन्द कानहरूले सुने निधाएको स्वाङ सुने सबैभन्दा ठूलो कुरो बन्द समयले सुन्यो अझ निर्म व्यवहार गर्नेहरूले सुने तिहरू अनायास तर्सिए जस्किए आत्तिएर त्यो कलम भाँच्न धम्सिए जुन कलमबाट न्याय र मानवताको स्वर्व गरिन्थ्यो त्यसलाई निमोट्न पाए त हामीलाई क्या हाइसन्च हुन्थ्यो भन्ने सोच्थे कार र मेरो भर्खर फक्रिँदै गरेको सृजनामाथि उनीहरूले अनेक तरिकाबाट दमन गर्न खोजे कलिलोपनमै माच्न ना खोजे नामर्दरले कलमदेखि डराएर ज्यान मार्ने धम्की दिए साहित्यिक जीवनको प्रारम्भिक चरणमै मैले ज्यानको धम्की समेत पाएँ त्यो दिने को थियो त्यो मलाई थाहा भएन जो भए पनि त्यो नामार्द हु कायर मान्छे थियो उस्तै कमजोर मनमुटु भएको मान्छे भए त्यसले कहिल्यै कलम बोक्न सक्दैनथ्यो उसले आत्मबलि दिन्थ्यो र कलम फालिदिन्थ्यो तर मैले त्यसो गर्न सकिनँ किनभने मलाई सत्य बोल्दा लेख्दा मर्न पनि मन्जुर थियो आफ्नो ज्यानको कसलाई पो माया हुँदैन र त्यो माया मैले पनि गरेकी थिएँ तर त्यो जीवन जिउँदो मूर्दा सर बनेर बाँच्नुपर्छ भने त्यसको के अर्थ स्वतन्त्रता र मान्छेको अर्थमा बाँच्न पाइँदैन भने त्यसमा जिउनुको मजा थिएन त्यसमा एक खालको त्रास र कुण्ठा मात्र हुन्थ्यो मैले त्यस्तो सन्तास र कुण्ठाग्रस्त जीवन बाँच्न छैन र त जीवनका सबै स्वतन्त्रता भोगेँ त्यस्तै लेखनमा पनि उन्मुक्तता र भरपूर स्वतन्त्रता भोगे मैले कुनै बन्धन र कुण्ठा भोगिन स्वतन्त्रता त्यससँग जीवनको मिठास्पन र मजा मात्र भोगे त्यो धम्की दिनेलाई के था, म उसका कायर नामर त धम्कीदेखि आफ्दिनँ डराउँदिनँ भन्ने कुरो मानव दुनियाँलाई छलेर मैले कलम चलाइन र झुट्टा सपनाका खेती पनि कहिले गरिनँ मैले जनताको अखडामा बसेर उनीहरूकै पक्षमा बोलिरहेँ र रा, निर्धक्कसँग जीवन बाँचिरहेँ अह यो ज्यानको धम्की दिनेले मलाई किन मार्न सकेन त्यो चाल पाउन सकिनँ मैले त्यो दुई साललाई जिन्दगीमा कहिले बिर्सिन सकेकी छैन त्यो साल जिन्दगीको पानामा कालो साल भनेर स्मृतिमा अङ्कित भयो साँच्चै त्यो समय मैले मानसिक यात्रा र दबावहरू निकै बगेँ यो पनि सत्य बोल्दा लेख्दा पाएको एउटा महत्वपूर्ण उपलब्धि नै थियो एउटा विद्रोही आवाजको परिणाम थियो त्यो अनि विद्रोही कलमको स्वर विरुद्ध उठेको एउटा असफल क्रूर समयको हुङकार मात्र थियो दुई हजार अन्ठाउन्न साल साँच्चै मेरो जिन्दगीमा मात्र कालो वर्ष बितेको कहाँ हो र नेपाली इतिहासमै कहिले बिर्सिन नसक्ने घटना परिघटनाहरूको साथ बित्यो इतिहासका पानाहरू मान्छेका रगतका छिर्काहरूले रङ्गिने क्रम चल्दै थियो अर्थात् धरती रगतले भिज्ने क्रम जारी थियो धरतीको माटो मान्छेको रगतले भिज्दा साह्रो विपद चाउँदो रहेछ मान्छेको मन साह्रो आँसुले बिज्दो रहेछ इतिहासमाथि धेरै रगत बगेको सायद बिरलै थियो होला त्यही साल राजदरबार हत्याकाण्ड भयो राजा वीरेन्द्रको वंश विनाश गरियो हुन त कहिलेदेखि राजदरबारमा कैयौँको हत्या बलात्कार राजनीतिक दाउपेच र झालझेलका खेलहरू खेलिँदै आएको हो कति थि निशंश हत्या साँच्चै सामूहिक हत्या विवत्स नै थियो त्यो घटना मानवताको दृष्टिकोणले हेर्ने हो भने पनि अति भयानक नै थियो त्यो पनि जहाँ हावाले पनि भित्र पस्न अनुमति लिनु जहाँ सुरक्षाकर्मी चौबिसै घण्टा तैनाथ थिए सैनिकहरूको त्यो सुरक्षा घेराबाट मान्छे त परै जाओस् चरा मुसाहरू पनि छिर्न सक्दैनथे परे त्यही ठाउँ सबैभन्दा असुरक्षित ठाउँ रहेछ त्यो हत्याकाण्ड घटेपछि मान्छेमा एक खालको स्तता छायो उनीहरू भन्थे आखिर सुरक्षित ठाउँ त था कहीँ पनि रहेनछ त्यत्रो सुरक्षाको घेराभित्र बसेका मान्छेको बहस विनाश भयो हामी त कुकुर बिरालो जस्तो मर्नुपर्छ पुर्लुक्क पुर्लुक्क बस हामीलाई त जसले पनि मार्न सक्ने रहेछ मान्छेहरूमा देशको सुरक्षा संयन्त्रप्रति आशंका त्यति उठ्न थालेको थियो बोलेको भए अप्ठ्यारो थियो जे पनि हुन सक्थ्यो त्यसैले त मान्छेहरू मौन रहे अलिकति कोमल हृदय उनीहरूको आँखा कयौँ दिनसम्म भएनन् र आँसु बगिरहे अलिकति बुढापाकाहरू त भन्ने गर्थे देशका बाबुआमा त गइहाले अब के हुने खै अलिकति चेतना स्तरमाथि नउठेका मान्छे भन्ने गर्थे उफ मौरीको रानु त मरिहाल्यो अरू मौरीहरू आपसमा मौरी टोकाटो गर्दै मर्छन् त्यस समयमा यस्ता तर्क वितर्कहरू खुब सुनिन्थ्यो यो पनि मान्छेको एक खालको विशेषता थियो त्यस समयमा केही कवि लेखकहरूले आलाप र विलापका सिर्जनाहरू गरे छ्या मलाई त पढ्न दिक्क लागेर आउँथ्यो किनभने सिर्जनाले रोएको बेला हाँस्न सिकाउनु पर्छ निराश बनेको मान्छेलाई आशा दिएर जिउन सिकाउनु पर्छ तर हाम्रा सर्जकहरूले खोइ कुरो बुझेका यिनीहरूले त पीडामाथि पीडाका सिर्जना दिएर मान्छेलाई रुवाएका छन् त्यसैले त मैले त्यो बेला आलाप र विलापका सिर्जना पढ्नै पढेन किनभने म व्यक्तिगत रूपमा त्यस्ता सृजना पढेर पीडा बाहेक केही पाउँदिनथेँ त्यस्ता कुराहरू पढेर जिन्दगीमा दुःखी हुन चाहना थिएँ जिन्दगी पीडा मात्र थिएन आनन्द पनि थियो रोमाञ्च र रो उल्लास पनि थियो जसलाई म भोग्न चाहन्थेँ म भने एक खालको जिज्ञासाले डेरा जमाइरह्यो यो राजदरबारका मान्छेहरू आफूलाई जनताका रक्षक ठान्छन् तर आफ्नो रक्ष किन गर्न सकेनन् जब हत्याकाण्डको झुट्टा तथ्य बाहिर जनता सामु ल्याइयो उनीहरूले यो झुटो कुरालाई एक पनि पत्याएनन् जनताका आँखामा कति सजिलै छारो हाल्न खोज्यो राजदरबारले जनतालाई कति निरीहरोटो ठान्यो दरबारको कुरालाई सात आठ वर्षको बच्चाले पनि खिजायो उसले भन्यो बाबुआमासँग बाबा यस्तो भए सरकारका सबै मान्छे कसरी मर्छन् उसका बाबाआमा मोहन रहनु उचित ठान्थे र भन्थे खोइ कसरी मर्छन् थाहै छैन त्यसबखत मोहन रहन उसका बाबाआमाको रहर थिएन बाध्यता थियो बोलेको भए पनि हुन सक्थ्यो यो मौनता र यो स्त धेरै समयसम्म टिक्न कहाँ सक्छ र मान्छे पो कहाँ पशु जस्तो बन्धनमा अल्झिएर बस्न सक्छ र ऊ दुई चार दिन जिन्दगीको मोहले चुप लाग्यो त्यसपछि मौन रहन सकेन ऊ साउथीले बोल्न थाल्यो त्यसपछि सानो स्वरमा बोल्न थाल्यो त्यसले उसलाई आनन्द प्राप्त भएन ऊ ठुलो स्वरमा बोल्न थाल्यो तब उसले जिन्दगीको मोह डर त्रास सबै कुरा बिर्सियो त्यसपछि मान्छे मजासँग बाँच्यो हुन पनि हो त्यो हत्याकाण्डले मान्छेमा अनौठा खालको सन्तास परेको थियो मेरा मित्रहरू मसँग भेट हुँदा त्यही वेदनाका सृजनाहरू सुनाउँथे कति सुन्नु र पढ्नु यी वेदनाका कुरा पनि मित्रहरूले सुनाउँदा म सुन्दिनँ भन्न पनि अप्ठ्यारो मलाई क्या फर पऱ्यो फरसाद सुनु भने कति सुनु नसुन् भने रिसलान् भनी डर जे होस् रादरबारको नौटंकीलाई मान्छेहरूले नाङ्गो रूपमा देखेर बुझे मान्छेमा राजतन्त्रको भयानक विवस् रूप पनि यति मजाले उदाङ्गियो जसलाई कसैले चाहेर पनि छोप्न सकेन म भने मनमा नै सोच्थेँ मान्छेहरू किन यति साह्रो दुःखी भएका होलान् चुपचाप मान्छेहरूका कुरा सुनिरहे उनीहरू खासखोस गर्थे मुखमुख गर्थे चुपचाप लाग्थे मान्छेभित्र गुम्सिएको असन्तुष्टिको स्वर बिस्तारै बिस्तारै मुखरित हुन थालेको थियो हो जनता अब राजतन्त्र राख्न चाहँदैनथे तर ज्ञानेन्द्र शाहलाई खुट्टामा दाम राखेर सबैले ढोगेको देख्दा मान्छेहरू आक्रोशित विस्मित भएका थिए ढोग्ने मात्र कहाँ हो र उहाँका खुट्टा धोइदिने आइमाई थिए त्यति उनले आफूलाई साक्षात्लौकिक देवताको रूप ठाने तर उनी देवताको रूप थिएनन् मान्छेकै स्वरूप लिएर जन्मेका छोरा उनले आइमाईले खुट्टा धुँदा भो पर्दैन भन्न त सक्थे नि तर त्यसो भन्न सकिसकुन् र उनलाई आइमाईको कोमल हातले खुट्टा धुनिँदा मजा लागिरह्यो धुनीहरूलाई आफ्ना सेवक ठानिरहे उनले आफूलाई मालिक बस एक्काइसौँ शताब्दीमा पनि किन यस्तो चलन अशक्त भए अरूले धोइदिएको भए पनि सुहाउँथ्यो तर सपथोक ठिकठाक छ खुट्टा पनि अरूले धोइदिनुपर्ने जुत्ता मोजा पनि अरूले लगाइदिनुपर्ने कस्तो चलन हत्याकाण्डका अपराधीलाई जेल चलान गर्न माग गर्दै थिए जनता उनीहरूको चोरखोइ कसले सुन्ने जिन्दगीमा यस्तै घटना र परिघटनाहरूले प्रभावित भएमा आफू जनता उनीहरूको भेद त्यहाँनिर चाल पाउँदै थिएँ जनतालाई सत्य तथ्य कुरा जान्न अधिकार मेरो हामी अहिले उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकमा झमक घिमिरेको आत्मजीवनी परक निबन्ध जीवन काँडाकी फूल सुनिरहेका छौ केही बेरमा यसको बाँकी अंश वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम श्रुति सम्वेग तपाई अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाण्डुसँगै इलाम एफएम रेडियो तापलेजुङ झापाको एफएम मेचीट्युन्स र वीरता एफएम धरानको विजयपुर एफएम बर्दीवासको रेडियो दर्पण सिन्धुलीको रेडियो सहारा रामेछापको रेडियो तीनलाल दोलखाको कालिंचोक एफएम वीरगंजको नारायणी एफएम हेटौँडा एफएम रेडियो चितोवनमा पनि सुनिरहनु भएको छ त्यसै नुवाकोट एफएम फलेवासको रेडियो पर्वत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 श्रुति सम्बेकको आजको श्रृङ्खलामा हामी झमक खिमिरेको आत्मजीवनीपरक निबन्ध जीवन काँडाकी फूल सुनिरहेका छौ अब यसको वाक्यौ यो सन्तस्त समयको संकटका त्यसमाथि संकटग्रस्त जनजीवन साँच्चै भयानकै थियो दुई हजार सालको एक दुई महिना पनि नबित्दै दे, देशभरि संकटकालको घोषणा गरियो हत्या आतंक बलात्कारका घटनाका श्रङ्खलाहरू बढ्दै थिए द्वन्द्व साँच्चै भयानकै हुँदो रहेछ जसलाई जतिखेर पनि मृत्युकुण्डतिर तानेर लैजान सक्दो रहेछ अलिकति चर्को आवाजले बोल्न पनि नहुने सेनाहरू फुक्का छोडिए उनीहरूले पाएको स्वतन्त्रता नहो जनताहरूलाई सताउने काममा तल्लिन भए उनीहरूले युद्ध गर्नेहरूलाई त सताए सताए सर्वसाधारण मान्छेहरूलाई पनि सताए उनीहरूले मात्र होइन त्यति बेला जंगल पस्यकाहरूले पनि सताए सताइनेहरू कोही भन्थे भात खुवाउनु पर्यो यति चन्दा दिनु पर्यो या त एकजना छोराछोरी हामीलाई दिनुपर्छ भन्दै आउँछन् कोही उनीहरूको डरले सेनामा प्रहरीमा भर्ती भयो भने उनीहरूका बाबुआमा श्रीमती दाजुभाइ दिदीबहिनीहरूलाई दुःख दिन्थे कतिलाई निशंसासँग मार्थे बेपत्ता पार्थे हु कति निर्दयता कति निशंसता मान्छेसँग मनमुटु झिकिएपछि उसले जे पनि गर्न सक्दो रहेछ जनता आतंकबाट त्राही त्राही बन्दै थिए घर घरमा आतंककारीलाई खोज्ने नाममा खोज तलास गर्थे सर्वसाधारणलाई आतंकित पार्ने काम गर्थे सेनाहरूले कतिजना निर्दोष मान्छेहरूलाई मारपिट गर्थे कतिजनालाई अनावश्यक ढंगले सताउने काम गर्थे त्यति मात्र होइन गाउँ गाउँतिर सेना हत्या बलात्कार अनि क्रूर काममा संलग्न भएरे गाउँमा गएर सर्वसाधारण मान्छेहरूलाई हेलो कामरेड लाल सलाम भनेर अभिवादन गर्थे सेनाहरू र उनीहरूलाई सर्वसाधारण मान्छेले त्यही शब्दमा अभिवादन फर्कायो भने त्यसलाई तेरो नेता खोइ भन्दै पीड्थे मार्थे जे मन लाग्यो त्यही गर्थे अलिकति जवानीले भरिएका युवतीहरूलाई सामूहिक बलात्कारसम्म गर्थे भन्ने खबरहरू प्रशस्तै सुनिन्थे मनवत्ता भत्व सब में रीति थियो थी, थी। सबका संत्रस्त आंखा ने समयसंग जीवन को गुहार करो ल हुन पनि हो मान्छेलाई आफ्नो जीवनभन्दा प्यारो वस्तु केही पनि नहुँदो रहेछ त्यति बेला गाउँमा सन्सनीपूर्ण अत्याचारका श्रृङ्खलाहरू बढ़न थालेपछि मान्छेहरू गाउँबाट सदरमुकाम सरे सदरमुकामबाट देशका ठूला ठूला शहरतिर सर त्यहाँबाट पनि राजधानीतिर सरे त्यहाँ पनि अलिकति पुँजी भएकाहरूले त जीवनको सुरक्षा देखेनन् र विदेशतिर सर गाउँमा बढेका युवा थिएनन् कोही जंगलतिर थिए कोही सेना कोही शहरतिर अनि कोही विदेशतिर गए गाउँ सुनसान थियो बुढाबुढ़ी बालबच्चाका आमाहरू मात्र थिए दुवै पक्षका मान्छेहरूले तिनीलाई सताउँथे छोराछोरी कहाँ आलिस तेरो श्रीमान खै कोही कोही केटाकेटीहरू रोयो भने पनि तेर बाबा खोइ भन्थे कति हरामी व्यवहार हाम्रो गाउँमा पनि सेनाले सर्च अभियान चलायो सर्च गर्दा गाउँमा सबै गाउँलेहरूको घर खोले तर हाम्रो घर खोइ किन खोलेनन् हाम्रो घरमा पनि सेनाहरू आएर पल्याक हेर्ने काम गरिरहन्थे गाउँमा भन्दा मका मान्छेहरू आउने जाने भइरहन्थे मेरो लागि सबै उत्तिकै थिए कोई घटी कोई बढी थिएनन् म सबैसँग उत्तिकै व्यवहार गर्थेँ हाँस्थेँ गफ गर्थेँ सेनाहरू मलाई भेट्ने न्युले आएर घन्टौँसम्म बस्थे मेरो कोठाका प्रत्येक सामान मजाले निहाल्थे र कहिले कहीँ के, के, के चढेर उनी कोठाका प्रत्येक वस्तुलाई मार्क्सवादी देख्थे अरू त के फिल्मी हिरो हिरोइनका पोस्टरलाई पनि उनीहरू मार्क्सवादी देख्थे कस्तो अचम्म मार्क्सवाद भनेको वैज्ञानिक दर्शन हो जो आफै मलाई छैन दर्शन भनेको सबै मान्छेमा हुन्छ किनभने मान्छेमा विचार हुन्छ विवेक चिन्तन दृष्टिकोण हुन्छ त्यहाँ एउटा दर्शन हुन्छ तर उनीहरूलाई कसले भनिदिएको नि मार्क्सवादी सबै थोक्न राम्रो त्यसैप्रति क्रूर बने विचारहरूले आफ्नो स्वविवेकले so, कुन कुरो राम्रो भनेर रा, छुट्याउन सकेनन् उनीहरूलाई माथिको आदेश पनि त्यस्तै तरिकाले दिएको थियो कि क्या हो नत्र मान्छे सबैको आफ्नै विचार विवेक दृष्टिकोण हुन्छ र आफ्नै खालको दर्शन पनि हुन्छ त्यसै अनुसार जीवन बाँच्न प्रत्येक मान्छे आफैमा स्वतन्त्रता हुन्छन् भन्ने उनीहरूलाई कहिल्यै सिकाइएन र त उनीहरू आम मान्छेको स्वतन्त्रताप्रति क्रूर बनेछन् उनीहरू म कहाँ भएका प्रत्येक सामानलाई मार्क्सवादी देख्दै भन्थे यहाँका प्रत्येक वस्तु मार्क्सवादी रहेछ खोप मार्क्सवादी किताबहरू पढिन्छ कि क्या हो मलाई सोध्न मन लाग्थ्यो केही भित्ताहरू पनि मार्क्सवादी देख्नुभयो तर मैले पनि जस्तो व्यवहार उनीहरूले गरेँ त्यस्तै व्यवहार गर्न त मिलेन त्यसो गरेको भए म र उनीहरूमा केही फरक हुन्न थियो त्यसमाथि उनीहरूको हातमा कानुन थियो बन्दुक थियो र सबैभन्दा ठूलो कुरा उनीहरूलाई जीवनको पक्षमा बोल्नेलाई गोली हान्ने माथिको आदेश थियो बोल्न पनि एक एक शब्द तौलेर मात्र बोल्नु पर्थ्यो शब्दमा पनि मान्छेको ज्यान जान सक्थ्यो कहिलेकाहीँ त अति हुन्थ्यो र भनिदिन्थेँ म स्वतन्त्र लेखक हुँ मैले यो पढ्नुपर्छ र त्यो पढ्नु हुँदैन भन्ने छैन मैले मार्क्सवादी किताबहरू मात्र होइन अरू किताबहरू पनि भेटेसम्म पढ्ने गरेको छु यसो भनिदिएपछि उनीहरू चुपचाप लागेर जान्थे सङ्कटकाल यति भयग्रस्त भयो कि मान्छेहरू अत्यावश्यक कुरा बोल्न पनि डराउँथे उनीहरूलाई कति के हुने हो सन्तास भइरहन्थ्यो यो सन्तासले मेरो घरलाई पनि के छोड्थ्यो छोडेन सेनाहरू त्यति यति फुक्का छोडिएका थिए उनीहरू गाउँघरमा जसको घरमा पनि पसेर जे मन लाग्थ्यो त्यही स्वतन्त्र थिए यहाँसम्म उनीहरूलाई मन लाग्यो भने लाग जसको ज्यान पनि लिन सक्थे सेनाहरू रक्सीले माथे र मसँग आई जेठी चासो तिमीलाई कहिले विवाह गर्न मन लाग्दैन भनेर छिल्लिन्थे थ्रिक्क नामर्दर अरू केही काम नपारेर मेरी फुल जस्तै बहिनीमाथि आँखा लगाउन लाज लाग्दैन उसको जवानीमाथि लालचुआउन शरम लाग्दैन अनि म तिमीहरू जस्तो योहन उन्मादले पातीय विक्षिप्त भनेकी छैन भू विवाह गर्न मन छैन भन्ने मुखभरिको जवाफ दिएर खेद्न मन लाग्थ्यो तर म जनता थिएँ उनीहरू माथिबाट खटाइएका मान्छे तथा लाउन पनि कहाँ छुट्थ्यो र म दारा किटेर भन्थेँ अब तपाईँहरूको कुरा मैले सुनेँ र बुझेँ जानुहोस् गेट आउट त्यसबेला मिनालाई बाटोमा एक्लै हिँड्दा के के भनेर केटी मान्छेमाथि किन नराम्रो तरिकाले आँखा काट्छन् यी मान्छे नामका हिंसक जन्तुहरू सेनाका अधिकृतहरू पनि बेलावखतमा आइरहन्थे उनीहरू पनि मलाई सहयोग गर्न मन्थे म मा उनीहरूलाई मानवाधिकारको सम्मान गर्न र सेनाहरूलाई जथाभावी नछोड्न मन्थेँ मेरो लेखन यात्रा यसै उत्ता चढावको बीचबाटै अगाडि बढ़िरह्यो यस अवधिसम्म मैले थुप्रै हण्ड र ठक्कर पनि खाइसकेकी थिएँ जिन्दगीलाई पनि अलिकति फरक अर्थमा बुझिसकेकी थिएँ जिन्दगी सङ्घर्ष पनि रहेछ अलिकति अप्ठ्यारो अलिकति सजिलो मोड पनि आउँदो रहेछ जेऊस जिन्दगी नै रहेछ त्यो सङ्कटभित्र पनि चलेको थियो एउटा जिन्दगीको क्षण ma right. जिन्दगी अप्ठ्यारो परिस्थितिबाट गुज्रिँदै रहेछ मेरो पनि कहाँ सजिलोसँग गुज्रिएको छ र नित्यकर्म अरूले गराइदिनुपर्ने कतै हलचल गर्नुपर्दा अरूको सहयोग बिना हलचल गराउन सक्ने केही देख्न हेर्नको लागि पनि बाक्लो ग्लास भएको शक्तिशाली पावर भएको चस्मा लाउनुपर्ने कस्तो बन्धनभित्रको जिन्दगी खाना खाइसकेपछि आफै चुट्न पनि नसक्ने अर्कैले चुठाइदिनुपर्ने अरूसँग सबै थोक थियो मसँग केही थिएन कति अल्झनभित्र पनि मैले बाँच्नुपर्ने चलाउनु पर्ने मसँग केही थिएन तर पनि केही थियो अरूसँग सबै थोक थियो तर उनीहरूसँग जे थिएन त्यो मसँग थियो उनीहरूसँग जे थियो मसँग त्यो केही थिएन नीति पनि कति निर्दयी चारैतिर बन्धनै बन्धन त्यसमा त्र एउटा लाचार जिन्दगी मसँग केही नभए पनि बाँच्ने इच्छा थियो त्यसैसँग जोडिएको अलिकति विचार भावना चाहना जे थियो म हुनुको अर्थ थियो अर्थात् मान्छे उनीहरूको एउटा महासत्य जो माथिका देश चलाउने शासक प्रशासकहरूले बुझेनन् मान्छेसँग भावना चाहना विचार हुन्छ त्यससँग जोडिएको बुझाइलाई अभिव्यक्त गर्न पनि स्वतन्त्र हुन्छन् सबै मान्छे भन्ने यो महासत्यलाई पनि उनीहरूले बुझेनन् संसार परिवर्तनशील छ गतिशील छ यो एउटा सत्य हो यही संसारको प्राणी मान्छे उसका इच्छा आकांक्षा पनि स्वतन्त्र र परिवर्तनशील छन् यो अर्को सत्य ऊ जिन्दगीमा सधैँ प्रगतिशील गति लिन चाहन्छ यो तेस्रो महासत्य हो तर यो देशमा माथि बस्नेहरूले यो कुरा कहिल्यै बुझेनन् या त बुझेर पनि बुझ्न चाहेको यो महासत्यलाई पछ्याउँदै कलम चलाउने मान्छे म जस्तो छु कि परिस्थितिमा पनि कलम छोड्न सक्दिनँ छोडु पनि कसरी मेरो कलम नै संसारसँग सम्बन्ध जोड्ने पुल हो भने मैले कलम छोडेर जिन्दगी बाँच्न सम्भव त थियो तर सहज र सरल थिएन संसारसँग परिचित पनि म कलमकर्मीकै रूपमा थिएँ मैं यो देख आप कलम आपो स्वा बांने आपने करार रही तो मैंने अस्तित्व लाचे स्वाभिमान बांजे मैं आपो स्वाथ कोलम बोक् थे आत्मा बेचकर कलम चलाने थे मैं कलम जीवन को लोके चलाएं समय आपने गति में हिड़ी रहो जिंदगी फाटी आन्तरिक द्वन्द्वले हामी जस्ता बीचका मान्छेहरूलाई अप्रत्यक्ष रूपमा भए पनि ज्यादै सताउँदो रहेछ झन् प्रत्यक्ष रूपमा द्वन्द्वको पीड़ा भोग्नेहरूले कसरी चाह होलान् मान्छेहरू अन्यारो भित्रै छन् जस्तो लाग्थ्यो उफ युग कति त्रास भित्र बाँच्यो त्यो सम्झुदा पनि आङ हुन्छ यता राजाको गद्दीमा बसालिएपछि ज्ञानेन्द्र शाले जनताका न्यून अधि, न्यूनतम अधिकार पनि खोज्दै गए दलहरूलाई एक संसदमा प्रतिबन्ध लाउँदै गए छोरालाई दसैँको मुखमा पारेर युवराज घोषणा गरे यस कुरालाई नेपाली जनता कसैले पनि समर्थन गर्न सकेनन् भित्रभित्र रिसले आगो हुँदै थिए राजदरबार र त्यहाँ बस्ने क्रूर शासकलाई रिसले मुरमुरी धारे हात लाइरहेका माथिकाले तलकालाई जसो गरे पनि सहनै पर्ने जनता भित्रभित्र उकुस मुकुस हुँदै थिए त्यो उकुस मुकुस कति बेला विस्फोटन हुने हो कसैलाई पनि थाहा थिएन त्यसै बेला त्यो पनि पड्किएर बाहिर निस्किन सक्थ्यो कैयौँको रगत तत्पतिएर ठडिएका सधैँभरि जालझेरको खेल खेल्ने त्यो दरबारले जनताको चाहना भावना के बुझ्थ्यो र यसले जनताको रगत पसिना पसिनामाथि रजाई मात्र गर्न जान्यो तर हामीले त्यसलाई देउताको स्थान मानेर आफ्नो रगत पसिना चलाइरह्यौँ राजालाई विष्णु भगवान्को अवतार भनेर बुझिरह्यौँ आखिर राजा पनि त कुनै धरतीको भुइँ प्वाट फोरेर निस्केका थिएनन् न त आकाशबाट फुत्त ओर्लेका मान्छे थिए उनीपरी हामी जस्तै मान्छेका गर्वबाट जन्मेका मान्छेकै छोरा थिए अनि किन विष्णुको अवतार ठान्ने जन्मिना साथ देशको शासक हुने यो कस्तो परम्परा किशोर कालदेखि मेरो हृदयमा यस्ता प्रश्नहरू उठ्ने गर्थे कसैसँग सोधिहाले भने पनि जवाब ठ्यामै लिँदैनथे मान्छेहरू दरबार हत्याकाण्डपछि मान्छेहरू खुल्याम दरबारको विरोधमा निस्किए मेरा कलमका निभ्रहरूले प्रत्यक्ष अप्रत्यक्ष रूपमा गणतन्त्रका स्वरहरू बोल्दै थिएँ मैले सिधा रूपमा कसैको विरोध र समर्थन गर्नुभन्दा पनि शान्ति लोकतन्त्र र स्वतन्त्रताको वकालत गरेँ कविताहरूमा यदा मैले लोकतन्त्रको बारेमा नबोलेको नलेखेको भन्नेहरू पनि थिएँ जो आफूलाई निकै लोकतन्त्रवादी ठान्दा म उनीहरूले जस्तो नाङ्गो तरिकाले लेख्न बोल्न पनि स्वतन्त्र थिएन म स्रष्टा थिएँ मैले सस्ता राजनीतिक नारा पनि त देख्नु भएन यही सस्ता नारा नलेख्नु नै उनीहरूले लोकतन्त्र गणतन्त्रको बारेमा मैले नबोलेको नलेखेको ठानेका होलान् यस्तो ठान्नु पनि स्वाभाविकै थियो म बाहिर पत्र अथवा मिडियामा त्यति रचनाहरू दिन थिएँ यो मेरो नराम्रो बानी मलाई कहिले लेख्न अल्छी लागेन तर बाहिर पठाउन साह्रै अल्छी लाग्थ्यो उही साथीहरूले मागेर मिडियाहरूमा दुई चारवटा सिर्जनाहरू लगिदिए भने मात्र आउँथे कि त उनीहरूले मन छेड्ने गरी गाली गरे भने मात्र म मिडियाहरूमा एक दुईवटा सिर्जना पठाइ टोपल्थेँ कि त मलाई आफूभन्दा अग्रजहरूले मायाले गाली गर्दा मन झस्सँग हुन्थ्यो र उनीहरूलाई दुई चारवटा सिजना दिन्थे अनि उनीहरूले विभिन्न पत्र दिन्थे म जस्तो सुकै अप्ठ्यारामा समयमा पनि बोल्न सक्थेँ लेख्न सक्थेँ मलाई जिन्दगीको कुनै डर थिएन त्यसैले जिन्दगी निर्धक्कसँग बाँच्न सकेँ तर मान्छेहरू कति काँतर पनि लिएर बाँच्दा रहेछन् मैले बोल्दा उनीहरू डराउँथे मैले लेख्दा उनीहरू जिन्दगीको मुहले अतारिन्थेँ त्यसैले म उनीहरू जस्तो हुन सकिनँ मलाई उनीहरूलाई जस्तो जिन्दगीको मुह पनि कहिले लागेन त्यसैले त लेखिरहेँ आफ्नो विचार भावनाका अभिव्यक्तिहरूमा म निर्धक्कसँग पोखिरहेँ यो अप्ठ्यारो समयको एउटा अभिव्यक्ति हो नौलो प्रतिबिम्ब कविता संग्रह जसलाई छापिदिए धरान निवासी मदन प्रसाद श्रेष्ठले उनी धरानमा मेरी गोल्ड भन्ने स्कुल चलाउँदो रहेछन् हाम्रो भेट धनकुटामै भयो एउटा भेटमै उनी मसँग यति प्रभावित भएछन् जुन कुरो शब्दले उतार्न सक्दिन हो मेरो छैठौँ कृति दरानका मान्छेले निकालिदिए धरानमै विमोचन पनि भयो मैले त्यतिबेलै पूर्वका श्रष्टाहरूलाई अलिकति भए पनि जानेर चिने जे होस् त्यो अँध्यारो समयबाट मेरो कलमले मुक्तिको स्वर बोलिरह्यो बोलिरह्यो हाम्रो धरान म यस अगाडि पनि दुई चारचोटि आएकी थिएँ यसपटक भने अलिक भिन्न किसिमको थियो बसाइ किनभने म मा आफूलाई माया गर्ने आफूलाई सम्मान गर्ने मान्छे कहाँ बसेको थिएँ हो म मदन प्रसाद श्रेष्ठकै घरमा बसेँ जहाँ मलाई आफ्नै छोरीलाई गर्ने व्यवहार गरिन्थ्यो गर साँच्चै धरान विदेश जाने लाउरीहरूको सहर हो उनीहरूले विदेशमा गएर श्रम गरेर सम्पत्ति यहीँ ल्याएर भव्य भव्य घरहरू बनाउँछन् र श्वास्ने छोराछोरीलाई ओखाइ पोखाइ दिन्छन् यो त्यही सहर हो जहाँ लाउरीहरूको अधिक श्रम र पसिनाको कमाइ बोकिएको छ यहाँका मान्छेहरूलाई त लाग्छ कुनै दुःखको रेखाइनेहरूको अनुहारमा अलिकति पनि कोरिएको छैन तर छाता चोक भानुचोक पुरानो बजार नयाँ बजार आदि स्थलहरूमा डोके नामलेहरू उदास मुहारमा उभिएको देख्दा लाग्छ आखिर यो सहर पनि उस्तै रहेछ सा। यो सहरमा पनि गरिबको जिन्दगी उस्तै रहेछ योस् धरान मलाई रमाइलो लाग्छ किनभने त्यहाँ सङ्गति असङ्गतिहरू जे भए पनि मान्छेको मूल्य बुझ्ने मान्छेहरू थोरै भए पनि छन् मेरो छैठौँ कृति नौलो प्रतिबिम्ब कवितासँग विमोचन गर्दा नै मैले पूर्वतिरका स्रष्टाहरूलाई अलिकति भए पनि चिने मान्छेलाई रूपरङ्गले मात्र चिनेर कहाँ हुन्छ र उसको व्यवहार र विचारले पनि चिन्नुपर्छ म यही मान्यता बोकेर हिँडिरहेकी मान्छे मैले पनि दुनियाँमा केही मान्छेलाई रूपरङ्गले चिने केही मान्छेलाई व्यवहार र विचारले चिने त्यो साँझ धरानले बास बस्न खोजिरहेको थियो मान्छे गर्मीको समयमा आफ्ना कौशीमा बत्ती झलमल्ल बालेर शीत लाभा खाँदा रहेछन् त्यहीँ बात मार्दा रहेछन् मलाई पनि सामेल गराइयो त्यो साँझ धरान बजार निकै आकर्षक देखिरहेको थिएँ त्यही साँझ एउटा महिलाले म नजिकै आएर थिएँ उभिएर मलाई हेरिरहेन अनि थोरै मुस्कान छोड्दै भनिन् के छ झमक हुन त यिनलाई मैले केही समय अगाडिको धरानको घोपा क्याम्पमा स्वास्थ्य परीक्षण गराउँदा पनि भेटेकी थिएँ त्यति पनि उनले मसँग आत्मीय व्यवहार गरेकी थिइन् त्यो समय उनले आफ्नो नाम भनेकी थिइन् मेरो हुस्सु दिमागले राम्ररी टिप्न सकेन ए ज्वाला भनिन् क्यारे म कुनै प्रतिक्रिया नदिएर टोलाइरहेँ त्यसपछि केही ठुलो स्वरमा भनिन् म बेनज्वाला श्रेष्ठ बल्लमा आँसेँ पछाडि थपिन, मदन सरको छोरी हामी कोठामा छिरेर गफ गर्न थाल्यौँ मान्छेहरूको भिडभाडबाट अलग्गिएर हामीले धेरै बेर गफ गऱ्यौँ गफकाफका क्रममा यस्तो लाग्थ्यो हामी पूर्व परिचित पुराना मित्रहरू आउँ महिलाका विषयमा हाम्रा विचारहरू समान रहेछन् उनले मेरो डायरी पल्टाएर हेरिन् त्यहाँ मैले महिलाका विषयमा थुप्रै कुराहरू लेखेकी थिएँ उनलाई ती कुराहरूले मन छोएछ उनी पनि स्वास्थ्य क्षेत्रमा काम गर्दिरहेछन् उनले डायरी हेर्दै भनिन् ओहो यस्ता कुरा त बाहिर आउँदा कति राम्रो हुन्थ्यो म चुपचाप लागिरहेँ एकछिनपछि उनले भनिन् कान्तिपुरमा लेख्ने हो भने भनिदिउँ नत्र मेरो एउटा साथीलाई भनिदिन्छु उनको श्रीमा त्यहाँ काम गर्छन् भइहाल्छ मैले उनलाई केही जवाफ नदी मौन बसिरहेँ उनी मौन त देखेर केही हटडबाट आइन त भनिन् नाइन भन न ना झमक तिमी जस्तो सक्षम लेखक कान्तिपुरमा आउनुपर्छ म कुनै कुरा पनि हत्तपत्त हुन्छ भन्ने जवाफ दिन्न उनलाई पनि त्यसै गरेँ उनले धेरै गर कर गरेपछि माने त्यति एकजना महिला स्तम्भकार म थिएँ कान्तिपुरमा त्यो बेलाका सम्पादक थिएँ युवराज घिमिरे उनी पनि धेरै खुसी भए हुन त मलाई राष्ट्रिय युवा सेवा कोषको विशेष पहलमा महिला समाज कल्याण तथा बालबालिका मन्त्रालयबाट मासिक रुपियाँ एक हजार सरकारले दिन्थ्यो त्यसले कलम र कापी किन्न र लुगाफाटो किन्न मरितरी पुग्थ्यो त्यो पनि मासिक रूपमा दिइँदैन त्यो वार्षिक रूपमा दिन्थ्यो दिन यता मलाई जिन्दगी चलाउनु साह्रो गाह्रो थियो सम्बन्ध पनि अलिकति भावनामा चल्दो रहेछ धेरैजसो पैसामा चल्दो रहेछ यही पैसामा चलेको सम्बन्धलाई चलाउन पनि मलाई पैसाकै जरुरत भयो यता फर्की पैसा उता फर्की पैसा यहाँसम्म कि मान्छेले फेर्ने प्रत्येक सासको पैसा यो सास दुनियाँमा मेरो केही चलेन मैले पाएका पुरस्कारहरूका पैसाले पनि घरको गर्जु टार्न बाध्य भएँ म अर्थात् जिन्दगी चलाएँ दिनेहरू के गर्यो त्यो पैसा भनेर सोध्थे जवाब दिन मन लाग्थ्यो सम्बन्ध र जिन्दगी चलाएँ बस यस्तो जवाफ दिन पनि मलाई खोइ केले रोक्थ्यो कुण्ड कान्तिपुरमा स्तम्भकारको रूपमा बसेपछि जिन्दगी चलाउनु केही सहज र सरल भयो आफ्नो आर्थिक स्थिति पनि केही बलियो हुँदै गयो स्थिति एकदमै अप्ठ्यारो थियो यस्तो परिस्थितिमा कलम चलाउनु पर्ने काम सजिलो त थिएन तर काम त कामै हो नि सजिलो अप्ठ्यारो जे भए पनि आफूले गरेर कमाएको जस्तो आनन्दको कमाई अरूले दिएको हुँदो रहेछ जति थोरै भए पनि आफ्नो कमाई समात्नु भनेको कति आनन्दको कुरो आफै बाँच्नु भनेको रमाइलो कुरो मैले गरेको श्रमको पैसा देखेर धेरै जसो लोभिन्थे त्यसमाथि रालचु आउँथे संसारमा यस्ता मान्छे पनि छन् जसले अरूले गरि खाएको देखिसक्दैनन् मलाई टेढो आँखाले हेर्नेहरूले त मेरा कुनै पनि कामलाई मन नपराउनु स्वाभाविकै थियो किनभने उनीहरूको हेराइ नै सकारात्मक थिएन भने के राम्रो देख्थेँ मैले जीवनलाई सधैँ सकारात्मक कोणबाट हेरेँ त्यसैले त यसको रथ पनि सकारात्मक गतिमा अगाडि आँकेँ सम्पादक र स्तम्भकारको सम्बन्ध खोइ कस्तो कस्तो हुन्छ भन्थे मान्छेहरू तर मेरो सम्बन्ध दाजु र बहिनीको जस्तो भयो किनभने मलाई अत्यन्तै माया गर्थेँ यो राजदाईले उनलाई म दाजुकै रूपमा सम्मान गर्थेँ म र उनीबीच सम्बन्ध कहिले सम्पादक र स्तम्भकारको भएन आखिर म स्तम्भकारकै रूपमा कान्तिपुरमा छिरेँ नियमित लेख्ने काम गरेँ पाठकहरूले त्यसलाई पढिदिए म र कान्तिपुरलाई जोडले सेतु बनिन् बेन्जुवालाई दिदी जोडले जोड्ने सेतु त बनिदिइन् युवराज दाईले नपत्याइदिएका भए के हुन्थ्यो तर उनले पत्याइदिए मात्र होइन स्याबासी दिएर मलाई लेख्न प्रोत्साहन पनि गरे कान्तिपुरमा हरेक हप्ता आफ्नै परिवेश नामक स्तम्भ मार्फत देखा पर्न थालेँ आफ्ना पाठकहरूसँग त्यहीँबाट सम्पर्क हुन थाल्यो मलाई जिन्दगी आफ्नै हो भन्ने लाग्न थाल्यो रमाइलो लाग्न थाल्यो आफ्नो काममा नै रमाउन थालेँ म तर साहित्यिक लेखन र अखबारी लेखनको तालमेल मिलाएर लैजानु आफैमा कठिन काम थियो आखिर दुवै लेखनकै क्षेत्रमा थियो त्यसमाथि समयले ठम्याएको एउटा महत्त्वपूर्ण जिम्मेवारी जसलाई मैले जसरी पनि पार लाउने कान्तिपुरले मलाई स्तम्भकारको मात्र काम दिएन आफ्नो परिचय पनि दियो अलिकति जिन्दगी चलाउने आधार पनि दियो मैले कलम विभिन्न विषयमा चलाएँ स्तम्भमा महिला बालबालिका साहित्य समाजको विकृति र विसङ्गतिका विषयहरू उठाउँथेँ जसलाई पाठकहरूले मन पराउँथे मायाले कतिले गाली पनि दिन्थ्यो भने कतिले ताली पनि मलाई दुइटै मनपर्थ्यो जोस् कान्तिपुर पब्लिकेसनले मलाई नयाँ रङको परिचय दियो म त्यही परिचयले आफ्ना कैयौँ पाठकहरूको माझ छरिएँ पढिएँ पोखिएँ अक्षर र शब्दका रङ्गहरूमा समर्पित कार्यक्रम श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन झमक घिमिरेको आत्मजीवनी परक निबन्ध जीवन काँडाकी फूलको हो यससँगै आजलाई कार्यक्रम श्रुति सम्वेक यति नै कार्यक्रम श्रुति सम्वेकबाट विदा हुनु अघि हाम्रो ठिगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर छ चार छ नौ काठमाडौँ बाट तपाईमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठिगाना एसएचआरयूटीआई अवस्त आउँदो शुक्रबार झमक घिमिरेको आत्मजीवनीपरक निबन्ध जीवन काँडा किफूलको सातौं श्रृंखलाको वाचन हुनेछ त्यसअघि मंगलबारको श्रृंखलामा सीता पोखरेल भट्टराईको जीवनी मैले हिँडेको बाटो सुन्नेछौ आजका लागि प्राविधिक साथी दिनेश निरौला र शशीन्द्र गौतमसँगै उपन्यास वाचक अच्युत घिमिरे र म सजिता हमाल विदा चाहन्छौ शुभरात्री